रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्सद्वारा सञ्चालित यो साप्ताहिक रेडियो कार्यक्रम हो कार्यक्रम हरेक सोमबार बेलुकी छ बजेर तिस मिनट जादा प्रसारणमा आउने गर्छ स्वास्थ्य अनि प्रजन स्वास्थ्य बारे जानकारी गराउने उद्देश्यले सञ्चालित यस कार्यक्रममा स्वास्थ्य अनि प्रजनन स्वास्थ्यका कुनै एक विषयवस्तु बारेका केही चेतनामूलक विषयवस्तु र सोही विषयमा थप स्वास्थ्य कर्मीसँगको कुराकानी कार्यक्रममा प्रस्तुत हुने गर्छ कार्यक्रमको छैटौं श्रृंखलामा पनि सोही परिधि भित्र रहेर रा प्रस्तुत हुनेछौत बारे आधारभूत जानकारी नेपाली महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू मध्ये पाठेघर झर्ने खस्ने वा आङ खस्ने पनि एक मुख्य समस्या हो विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने गाउँ घरका गर कतिपय महिलाहरूले यसलाई समस्याको रूपमा नलिई बच्चा भएपछि हुने साधारण असरका रूपमा लिने गरेको पाइन्छ अर्कोतर्फ प्रजनन अङ्ग र यसको कामको बारेमा बा, हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ यस्ता कुरा परिवारको ठुला साना सदस्यसँग गर्दा लाज र इज्जत जाने कुरा सम्झिने गर्दछन् पाटेघर गर, सम्बन्धी समस्या पनि प्रजनन सम्बन्धी कुरा भएकोले पीडित महिलाहरू कसैलाई पनि आफ्नो समस्या भन्न नसक्ने र उपचारमा पनि नजाने गर्दछन् यसले गर्दा, गर्दा उनीहरू यो मानसिक शारीरिक रूपमा अझ भनौ श्रीमानबाट पनि पीडित भइरहन्छन् पाठेघर झर्नु खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनु पर्ने निश्चित ठाउँ छाडेर यौनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छोडेर तल खस्नु हो यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका महिला जोसुकैलाई हुन सक्छ यसलाई गाउँठाउँ अनुसार पाठेघर झर्ने वा आङ खस्ने भनिन्छ हामीले भर्खरै तपाईँलाई जानकारी गरायौ महिलाहरूको पाठेक घर झर्ने खस्ने वा आङ खानकारी हामी थप बुझाउने प्रयास गर्दैछौ त्यसको लागि हामीले स्वास्थ्य कर्मी सँग कुराकानी गरेका छौ प्रस्तुत छ उक्त कुराकानी यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम हाम्रो स्वास्थ्यमा धन्यवाद uh, नमस्कार मेरो नाम चाहिँ पार्वती विष्ट हो म चाहिँ जिल्ला स्वास्थ्य कार्यालय डलधुरामा चाहिँ पब्लिक हेल्थ नर्स भन्ने पदमा कार्यरत छु र मैले विशेष गरेर हेर्ने कार्यक्रम भनेको चाहिँ सुरक्षित मातृत्व जस अन्तर्गत चाहिँ आमा सुरक्षा कार्यक्रम त्यसै गरेर सुरक्षित गर्वतन कार्यक्रम पाठीघर गर खस्ने महिलाहरू सम्बन्धी कार्यक्रम अनि त्यसै गरेर चाहिँ जस्तै बर्थिङ सेन्टरहरूमा चाहिँ आवश्यक सामानहरू अथवा ट्रेनिङहरू त्यस्तो आवश्यक छ भने त्यसमा पनि सहजीकरण गर्ने काम चाहिँ मैले जिल्ला स्वास्थ्य कार्यालयमा म यहाँ यस डाग्रा जिल्ला स्वास्थ्य कार्यालयमा चाहिँ दुई हजार बहत्तर यो असोज महिनादेखि छु भने योभन्दा पहिले चाहिँ म स्टाफ नर्स पदमा पाँच वर्ष जति चाहिँ जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरमा काम गर्थे अहिले चाहिँ यहाँको सात आठ महिना मात्रै भयो डडलधुरा जिल्लाको सन्दर्भमा यहाँ काम गरिरहेको सात आठ महिना भएको छ होइन र विशेष गरेर यहाँले सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै हुनुहुन्छ र त्यसमा पनि विभिन्न टपिकमा काम गर्दै हुनुहुन्छ आज हामी यहाँसँग विशेष गरेर ग्रामीण क्षेत्रमा महिलाहरूमा देखिने प्रमुख समस्या भनेको पाठेघर खस्ने झर्ने अथवा आङ खस्ने समस्या भन्छ होइन यो समस्याको विषयमा केन्द्रित रहेर यहाँसँग केही कुराकानी गर्नेछौँ वास्तवमा यो पाठेघर झर्ने खस्ने अथवा आङ खस्ने समस्या भनेको चाहिँ के हो र यो कस्तो खालको समस्या हो हजुर यो पाठेघर खस्ने समस्या भनेको चाहिँ कुनै पनि महिलाको पाठेर्को जुन मांस पेशी हुन्छ त्यसलाई चाहिँ आफ्नो स्थानमा राख्ने त्यो मांस पेशीहरू चाहिँ कमजोर भएर पाठेघर आफ्नो स्थानबाट केही तल झर्ने अथवा चाहिँ यौनी मागबाट बाहिर नै निस्किने अवस्थालाई नै पाठेघर खस्ने अवस्था भनिन्छ र यो चाहिँ हाम्रो विभिन्न सर्वेक्षण अनुसार रिसर्च अनुसार चाहिँ नेपालमा यो पाठेघर खस्ने समस्या एकदमै धेरै छ सर्वेक्षण अनुसार चाहिँ पच्चिसदेखि तीस प्रतिशत महिलाहरू पाठेघर खस्ने समस्या छ भन्ने देखाएको छ र त्यसमा पनि सुदूरपश्चिममा चाहिँ यो एकदमै धेरै समस्या छ किनभने छपडी प्रथाको कारणले यहाँ चाहिँ छुन नहुने अनि धेरै भारी कामहरू गर्नुपर्ने अनि सबै कामहरू आफूले गर्नुपर्दाखेरि चाहिँ उहाँहरू आराम नपाउने पोषण खानेकुराहरू नपाउने र धेरै गरौँको कामहरू गर्नुपर्दा चाहिँ यो समस्या अझै सुदूरपश्चिममा चाहिँ अझै जटिल हुँदै गइरहेको छ पक्कै पनि यहाँले भने जस्तै होइन नेपालकै कुरा गर्नुपर्दा यो यसको वृद्धि दर चाहिँ एकदमै बढिरहेको छ र त्यसमा पनि सुदूरपश्चिमको सन्दर्भमा कुरा गर्ने भने अझ झन् बढी किनभने छाउपडी प्रथाको समस्या निकै नै बढी भएको कारणले गर्दाखेरि पनि महिलाहरूको पाठेघर सम्बन्धी समस्यामा चाहिँ बढी अझ झन समस्या लिइरहेको छ र एउटा अर्को प्रश्न गर्न चाहन्छु यहाँलाई पाठेघर खस्ने कारण चाहिँ के हो यो कुन कारणले गर्दाखेरि चाहिँ खस्ने गर्दछ मैले तपाईँलाई अघि नै भनिसकेँ पाठेघर खस्ने भनेको यो धेरै जस्तो के त गर्भवती प्रसुति र सुत्केरी अवस्थामा धेरै देखिन्छ होइन यो अरू अवस्थामा नदेखिने भन्ने चाहिँ होइन तर धेरै जस्तो के हुन्छ त भन्दा गर्भवती प्रसुति र सुत्केरी अवस्थामा के हुन्छ त भन्दा पाठेघर अरू बेलाभन्दा कमजोर अथवा चाहिँ त्यसमा भार बढ़ी परेको हुन्छ त्यसले गर्दा चाहिँ अब सानै उमेरमा अब बिस वर्ष मुनि नै उहाँहरूले बिहा गर्नुभयो त्यसपछि बच्चा पाउनुभयो भने त्यस्तो अवस्थामा के हुन्छ त हाम्रो जुन अङ्गहरू हुन्छ त्यति धेरै परिपक्व भइसकेको हुँदैन त्यसले गर्दा एउटा खस्ने समस्या देखिएको छ र अर्को चाहिँ के छ त भन्दाखेरि बच्चा पाउँदा चाहिँ वर्षे बच्चा पाउने जन्मान्तर नै नराख्ने सामान्यतया दुई तिन वर्षको जन्मान्तर राखेर त्यसपछि मात्रै बच्चा पाउने भन्ने छ भने उहाँले धेरै जस्तो महिलाहरूले के भन्छ त एउटा बच्चा एक वर्ष नहुँदै अर्को बच्चा पाउने भयो भने त्यस्तो अवस्थामा नि खस्न सक्छ अनि त्यस्तै गरेर अब गर्भवती पर्सुतिर सुत्केरी अवस्थामा एकदमै आराम गर्नुपर्छ अनि त्यो अङ्गहरू पनि अलिकता कमजोर भएको हुन्छ भन्ने छ तर ते यहाँ त धेरै टाढो कामहरू गर्यो भारीहरू उचायो ठुल्ठुलो बाल्टीहरू अनि पिठीमा धेरै बो बोझहरू पोक्यो भनेपछि त्यस्तो अवस्थामा पनि खस्न सक्छ र अर्को भनेको पोषणको कमी भएर पनि त्यो महिलाहरूमा चाहिँ यो पाठीगर खस्ने समस्या हुनसक्छ त्यस्तै गरेर जस्तै बच्चा पाउँदाखेरि अब दक्ष स्वास्थ्य को अभाव अथवा घरमै बच्चा पायो लामो बेथा लाग्यो भनेपछि त्यस्तो अवस्थामा पनि के हुन्छ त भन्दाखेरि त्यसको मांस पेशीहरू कमजोर भएर त्यस्तोलाई पनि खस्न सक्छ र अर्को भनेको यो उमेर ढल्किँदै जाँदाखेरि महिलाहरूमा हुने जुन इसरोजन हर्मोन भन्छ त्यो हर्मोन पनि के त कम हुँदै जान्छ र जसको कारण के हुन्छ त त्यो मांस कमजोर हुँदै जाने र आङ खस्ने समस्या चाहिँ देखिन्छ चा। यहाँले भन्नुभयो थुप्रै कारणले गर्दाखेरि चाहिँ महिलाहरूमा चाहिँ पाठेघर खस्ने समस्या चाहिँ देखिन सक्छ भन्नुभयो तर वास्तवमा यसको लक्षणहरू चाहिँ के के हुने गर्दछ त पाठेघर खसिसकेपछि अब कति खसेको छ होइन त्यो पनि हाम्रो डिग्री अनुसार हुन्छ होइन यति डिग्री खसेको भन्ने हुन्छ तर सामान्यतया महिलाहरूले थाहा पाउँदाखेरि चाहिँ पाठेघर खस्दाखेरि बाहिर केही यौनी मार्गबाट केही बाहिर आएको जस्तो मासुको डल्लो आएको हो कि भन्ने चाहिँ उहाँलाई महसुस हुन्छ अनि दिसा पिसाब गर्दा गाह्रो हुने अनि त्यसै गरेर उहाँहरूलाई चाहिँ हिँड्न उठ्न बस्न पनि अप्ठ्यारो हुने अनि यौन सम्पर्क गर्दा पीडादायक हुने अथवा चाहिँ गाह्रो हुने हुन्छ त्यसै गरेर अर्को चाहिँ के छ भन्दाखेरि उहाँहरूका चाहिँ पाठेघरमा घाउ हुने संक्रमण हुने सेतो पानी बग्ने समस्याहरू पनि आउन सक्छ पाठेघर झरेपछि कस्ता खालका समस्याहरू आउन सक्छ विशेष गरेर महिलालाई हाम्रो यो पीति सत्तात्मक देश भन्छ होइन यहाँ चाहिँ अब पुरुषहरूको चाहिँ बढी जे कुरामा पनि उहाँहरूको महत्व बढी हुने र महिलाहरूमा चाहिँ अलिकता उहाँहरूलाई चाहिँ अलिक पछाडि नै राख्न खोज्ने र महिलाहरूको समस्याहरूलाई त्यति नबुझ्ने हुन्छ र त्यसमा पनि अब पाठेघर खस्ने समस्या भएको छ भने त्यस्तो बेला महिलाहरूमा शारीरिक समस्या हुन त हुन्छ नै साथसाथै मानसिक समस्या पनि आउँछ अघि नै भनिहालेँ शारीरिक समस्यामा उहाँहरूले अब दिशा पिसाब गर्न गाह्रो हुने त्यसपछि के अरे यौन गाह्रो हुने अनि उहाँलाई हिँड्न बस्न डुल्न सबै कुराहरूमा गाह्रो हुन्छ भने अनि घाउहरू पनि हुनसक्ने पाठ्यघरमा छ शारीरिक समस्या भने मानसिक समस्यामा चाहिँ उहाँहरूको के हुन्छ त भन्दाखेरि अब परिवारबाट सबभन्दा पहिले त श्रीमानबाट नै अब उहाँले चाहिँ के हुन्छ त पाठेघर बाहिर खसिसकेपछि जति यौन चाहना अथवा यौन इच्छालाई उहाँले पुरा गर्न सक्नुहुन्थ्यो त्यति त गर्न सकिँदैन किन पीडादायक हुन्छ गाह्रो हुन्छ त्यसले गर्दा चाहिँ श्रीमानहरूले म अर्को बिहे गर्छु भन्ने एउटा उहाँहरूलाई चाहिँ मानसिक तनाव दिने त्यस्तै गरेर समाजमा परिवारमा पनि उनीहरूलाई चाहिँ अलिकता हेप्ने अनि लालसनाहरू लगाउने उनीहरूलाई चाहिँ के अरे हेला गर्ने र अनि त पाठीघर खसेको महिलाहरूलाई चाहिँ अझै धेरै ठाउँमा चाहिँ के त मन्दिरहरूमा जान पनि उ नगर्ने राम्रो पूजा पाठ नै बस्नु नहुने भन्ने एउटा विभिन्न यो अन्धविश्वासहरू पनि छ जसले गर्दा चाहिँ उहाँहरूलाई मानसिक समस्याहरू ल्याइरहेको छ त्यस्तै गरेर अब त्यसैको न्युमा चाहिँ श्रीमानहरूले अर्को बिहा गर्ने र उहाँहरूलाई चाहिँ बेला बेलामा मानसिक रूपमा चाहिँ यातनाहरू दिने समस्याहरू पनि आइरहेको छ र अर्को कुरा के छ त भन्दाखेरि महिलाको यो एउटा संवेदनशील कुरा भएको हुनाले उहाँहरू यो समस्यालाई खुलेर भन्न पनि सक्दैनन् अब शारीरिक समस्या पनि छ मानसिक समस्या पनि छ तर त्यसको उपचारमा चाहिँ उहाँहरू जान सकिराख्नु भएको छैन किन भन्दाखेरि त उहाँले यदि त्यो मेरो यौनाङ्ग अथवा चाहिँ उहाँको सम्बन्धितशील अङ्ग देखायो भने मेरो श्रीमानले के भन्ला मेरो घर परिवारले के भन्ला र मैले कसरी देखाउने मलाई पाप लाग्छ भन्ने अझै पनि छ हामीले धेरै ठाउँमा काम गर्न जादा यस्तै यो शिविरहरू सञ्चालन गर्न जादा पनि महिलाहरूले चाहिँ होइन तपाईँहरू जस्तो नानीहरूलाई देखायो भने हामीलाई पाप लाग्छ भनेर नदेखाउने लुकाएर बस्ने बरू मरे पनि केही छैन तर चाहिँ आफ्नो अङ्गहरू नदेखाउने भन्ने कुराहरू गर्नुहुन्छ जसको कारणले के छ त भन्दाखेरि उहाँलाई त्यसले गर्दा झन अरू समस्याहरू झन अरू अन्य त्योसँग जोडिएर आउने अन्य शारीरिक समस्याहरू र मानसिक समस्याहरू पनि देखिरहेको छ पक्कै पनि यहाँले भने जस्तै थुप्रै समस्याहरू चाहिँ महिलाहरूलाई चाहिँ त्यो बेला त्यो टाइममा चाहिँ आउने गर्छ र यहाँले चाहिँ विगत आठ नौ महिनादेखि चाहिँ सुरक्षित मातृत्वको क्षेत्रमा चाहिँ काम गर्दै हुनुहुन्छ यहाँले काम गर्ने क्रममा डडलधुरा जिल्लाको सन्दर्भमा चाहिँ महिलाहरूमा चाहिँ कस्तो कस्तो खालको समस्या देख्नु छ र यहाँलाई काम गर्ने क्रममा चाहिँ के कस्तो खालको चुनौतीहरू आएको छ अहिलेसम्म यसमा के छ त भन्दाखेरि हामीले पाठेघर सम्बन्धी एउटा स्क्रिनिङ शिविर भन्छ चा। जसमा चाहिँ पाठेघर खसेका महिलाहरू त्यसै गरेर रोग भएको र फिस्टुला भएका महिलाहरूलाई चाहिँ हामीले कता कुन कुन ठाउँमा छ कतिवटा छ र उहाँहरूलाई चाहिँ त्यही उपचार गर्न सकिन्छ भने त्यही उपचार गर्ने नभए भने उपचारको लागि अथवा अपरेशनको लागि चाहिँ सम्बन्धित ठाउँमा पठाउने चाहिँ हाम्रो कार्यक्रमहरू रहेको हुन्छ जसमा यो वर्ष चाहिँ हाम्रो दुईवटा ठाउँमा अथवा यो जिल्लाको दुईवटा एउटा गाविसमा चाहिँ हामीले पाठेघर सम्बन्धी स्क्रिनिङ शिविर राख्नुपर्ने थियो र रा जसमा चाहिँ हामीले दुईवटा ठाउँमा मात्रै राखेर नपुग्ने किनभने यहाँ चाहिँ धेरै पाठेघर खस्ने समस्याहरू भएको भनेर हामीले पहिलेदेखि नै सुनिरहेको छौँ र देखिरहेको पनि छौँ त्यसले गर्दा चाहिँ हामीले अब, अब स्वास्थ्यमा चाहिँ जम्मा दुई ठाउँमा भए पनि त्यसको प्रावधान हामीले चाहिँ जिल्ला विकास समिति सँग चाहिँ थप दुई ठाउँको लागि माग गरेर चारवटा ठाउँमा चलायौं त्यसपछि एक ठाउँमा चाहिँ अरू शिविरहरूसँग चाहिँ जोडेर यो शिविरलाई पनि सञ्चालन गरेर जम्मा पाँचवटा सामा चलाएको थियो त्यसमा हामीले सेवा दिएको ठाउँ भन्दाखेरि रूपाल अनि साँदनी अनि त्यसपछि अलिताल र बेलापुर अर्को चाहिँ नवदुर्गा पाँचवटा ठाउँमा हामीले चाहिँ यो शिविर सञ्चालन गऱ्यौ र त्यो शिविर सञ्चालन गर्दाखेरि गर चाहिँ हामीले पाठेघर खस्ने महिलाहरूको त्यो शिविरमा आठ सय छत्तीसजना महिलाहरूले सेवा लिएका थिए जसमध्ये जम्मा पाठेघर खस्ने मात्रै अडतिसजना रहेको थियो र रह त्यसमा पनि हामीले रिङ प्रेसरी लगाउने भन्ने हुन्छ रिङ प्रेसरी भनेको के सेकेन्ड डिग्री भन्ने दोस्रो अवस्थासम्म खसेको भनौँ न त्यस्तो छ भने उहाँहरूलाई चाहिँ त्यो रिङ भन्ने एउटा चुँडी जस्तो हुन्छ हेर्दाखेरि रिङलाई चाहिँ राखेर हामी त्यो पार्टीकोहरूलाई चाहिँ आफ्नै स्थानमा चाहिँ राख्ने त्यो कोसिस गर्छौँ त्यो लगाएको चाहिँ हाम्रो बाइसजना थियो र अपरेसन गर्नकै लागि रिफर भनेर हामीले चाहिँ उप अस्पताल र धनगढी त्यसै गरेर बैतर पनि उहाँले अपरेसन हुन्छ निशुल्क अपरेसनको लागि चाहिँ हामीले बाह्र अठारजनालाई चाहिँ पठाएको थियो र रो यौनरोगको मात्रै बिरामी भनेर हेर्दाखेरि चाहिँ हाम्रो चार सय चाहिँ सेवा दिएका र यो सेवा दिँदा चाहिँ हामीले एकदमै धेरै नखुलेको कुराहरू लुकेर बसेको कुराहरू पनि थाहा पाउने मौका पायो जसमा चाहिँ के थियो त भन्दाखेरि उहाँहरूको धेरै जस्तो समस्या चाहिँ पहिलो बच्चा अथवा दोस्रो बच्चा जो चाहिँ अठार उन्नाइस वर्षमै पाएको कसैले त चौध पन्ध्र पन वर्षमै पाएको भन्नुहुन्थ्यो आमाहरूले र त्यसमा चाहिँ उहाँहरू एकदमै त्यो अहिले उहाँहरूको उमेर चाहिँ पचास साठी हुँदा उहाँले बच्चा पहिलो बच्चा पाएको चौध वर्ष भनेपछि त हाम्रो कम्ती पनि तिस चालिस वर्षको फरक भयो यत्रो वर्षदेखि त्यो रोग लुकाएर अथवा चाहिँ त्यो आङ खस्ने समस्या लुकाएर राख्नुपर्छ भएको महिलाहरू पनि आउनुभएको थियो जसमा चाहिँ हाम्रो यो समुदायिक अनमी दिदीबहिनी र महिला स्वयंसेवा दिदीबहिनीको एकदमै ठुलो भूमिका छ उहाँहरूले एकदमै उहाँहरूलाई परामर्श गरेर महिलाहरूले नै जाँच गर्छ भनेर हामीले महिलाहरूलाई नै त्यो जाँच गर्नको लागि लगेर गएको थियौँ र त्यो चाहिँ एकदमै राम्रो सेवा पनि हामीले त्यहाँ दिन सक्यौँ जसमा जस चाहिँ के थियो त भन्दाखेरि यो सुदूरपश्चिममा म हुन त सुदूरपश्चिमको चेली हो तर मलाई अहिले चाहिँ यो जुन छाउपडी प्रथाको कारणले र यहाँको महिलाहरू जुन दुःख पाइरहेको छ त्यो खेर म यहाँ सुदूरपश्चिमको छोरी भन्नलाई पनि आफूलाई चाहिँ गाह्रो मान्ने अथवा चाहिँ लाज मान्नुपर्ने अवस्था चाहिँ मैले देखेको छु किनभने महिलालाई यहाँ चाहिँ कसरी राखेको छ भने महिला बरू उपचार नपाएर यो छपडी कारखाने अथवा प्रसुति सुत्केरी हुँदा अथवा चाहिँ ऊ महिनावारी हुँदा जे गर्दा पनि उसलाई चाहिँ अब नछुन मिल्ने अवस्थामा चाहिँ उसलाई बरू मरोस् तर उसलाई छुनु हुँदैन भन्ने तर मरिसकेपछि त्यही महिलालाई अथवा त्यही दिदी चाहिँ कहाँ हालेर खाडलमा हाल्न अथवा जलाउन चाहिँ लग्ने त्यो हाम्रो एकदमै के भन्छन् अन्धविश्वासको कारणले हाम्रो महिलाहरूले दुःख पाउनु परेको छ र त्यसमा महिलाहरूलाई यो आङ महिला महिला खस्ने समस्या जुन सुदूरपश्चिममा धेरै भएको छ त्यो पनि यही छाउपडी प्रथाको कारणले हो जस्तो लाग्छ मलाई किनभने त्यो जुन दिदीहरू हामीसँग सेवा लिन आउनुभयो उहाँहरूले एकदमै त्यो समस्याहरू चाहिँ हामीलाई खुलेर भन्नुभएको छ जसमा के छ त भन्दाखेरि उनीहरूले सुत्केरी भएको गर्भवस्ती अवस्थामा धेरै काम गर्नुपर्ने अब धेरै ठाउँमा त एक्लै भएर पनि काम गर्नुपर्ने अवस्था छ नै धेरै ठाउँमा अब घर परिवार सबै जाँदा अब खेत खेतबारी सबै घाँस तारा सबै गर्नुपर्ने सुत्केरी अवस्थामा पनि अब खाना एउटा जाउल मात्रै दिने त्यो पनि नुन नहालेको जबकि त्यस्तो अवस्थामा थप आहार खानुपर्छ भन्ने थियो भने खाना नदि खाना पनि उहाँहरूलाई चाहिँ अरू खायो भने चाहिँ बिरामी बच्चा बिरामी हुने भन्ने हिसाबले उहाँले खाना नै नदिने त्यसपछि के अरे त सुत्केर अवस्थामा जुन लुगाहरू धुनुपर्ने खानाहरू पुकाउनु पर्ने आफ्नो सबै के भन्थ्यो जति पनि कामहरू छ चा त्यसमा चाहिँ आराम नदिएर सबै कामहरू गर्दा चाहिँ पाठीघर गर खसेको भन्ने समस्याहरू एकदमै आएको छ र यसमा पनि के छ त भन्दाखेरि दक्ष प्रसुति ठाउँ ठाउँमा नपुगेको हुनाले अब हाम्रो के छ त हेल्थ पोर्सहरू धेरै थोरै मात्रामा छ जुनमा चाहिँ ठाउँ ठाउँमा वार्ड वार्डमा चाहिँ त्यो पुग्न सकेको छैन त्यसले गर्दा पनि यातायातको साधन कम भएको हुनाले पनि स्वास्थ्य कर्मी स्वास्थ्य संस्थामा चाहिँ उनीहरूले सेवा लिन आउन सक्दैन जसको कारणले घरमै प्रसुति हुने गर बच्चा पाउने गर्दाखेरि उनीहरूको आङ खस्ने समस्या पनि बढेको छ र एउटा चाहिँ म यति हुँदाहुँदै पनि एउटा यस्तो घटना छ जुन चाहिँ म तपाईँहरूलाई सबैजना जति पनि हाम्रो श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म यो घटनाबाट चाहिँ के सन्देश दिन चाहन्छु भने महिलाहरूलाई यो छपडी प्रथाको कारणले चाहिँ हाम्रो दिदी चाहिँ मार्नु हुँदैन अथवा चाहिँ उहाँलाई मर्नसम्म चाहिँ बाध्य गर्नु हुँदैन अब यदि छपडी प्रथाले हाम्रो महिलाहरूलाई मात्रै छुने हो नेपालमा अरू पनि छन् अरू जात जातिको मान्छे छन् अरू ठाउँको मान्छे छन् त्यसै अरू धर्म मान्ने मान्छेहरू छन् हिन्दू धर्म मान्ने पनि धेरै छन् तर पनि के छ त उनीहरूलाई त केही भएको छैन उनीहरूको सबै राम्रो छ भने हाम्रो मात्रै नराम्रो हुने भगवान्ले महिला मरोस् नै भनेर त त्यो के भन्छन् रीतिरिवाज बनाएको होइन र त्यो रीतिरिवाज बनाउने हामी आफै हो त्यसले गर्दा चाहिँ त्यो महिलालाई चाहिँ यदि यो गर्वती सुत्केर प्रसुतिको कारणले चाहिँ अथवा पाठेघर खस्ने समस्याले चाहिँ मर्न नपरोस् भन्नको लागि म घटना सुनाउन चाहन्छु जसमा चाहिँ हाम्रो यही जोगबुडाको नाम चाहिँ खोल्न मिल्दैन र जोगबुडा अस्पतालमा चाहिँ यो घटना आको थियो त्यसमा के थियो भने बिहान 10 बजे एउटा महिला डेलिभरी भइन् गाउँमा र त्यो ठाउँमा पुग्न जोगबुडा अस्पतालबाट सात घण्टा लाग्थ्यो अनि बिहान दस बजे डेलिभरी भइसके चाहिँ उहाँको साल अट्क्यो भनेर चाहिँ उहाँको श्रीमान त्यहाँको स्वास्थ्य जोगबुडा स्थलको स्वास्थ्य लिन आउनु भएको थियो र उहाँलाई लिन आउँदा पाँच बजी सकेको अवस्था थियो र पाँच बजी सकेपछि त्यहाँबाट एकजना नर्स त्यो दिनको लागि त्यो ठमा जान मान्नुभयो र उहाँ चाहिँ जाँदाखेरि लगभग रातिको दस साढे दस थियो बिहान दस बजे सुत्केरी भएको रातिको साढे दस बजीसक्यो चाहिँ साल निस्केको थिएन र त्यो दिदी जाँदाखेरि चाहिँ उहाँभित्र पस्दा हेर्नुहुन्छ त त्यहाँभित्र गा दुईवटा भैँसी अनि चारवटा बाख्रा र चारवटा कुखुरा एकै ठाउँमा राखेको र छेउमा चाहिँ त्यही सुत्केरी भएको मैलालाई चाहिँ राखिएको थियो र जसमा चाहिँ उहाँले त्यो आफूसँग लर गएको जुन सामान छ पकाएर हामीले त्यो पुरै त्यो संक्रमण रहित तरिकाले जुन प्रसुति गराउनु पर्ने थियो तर त्यहाँको अवस्था के थियो भने पुरै गोबर माटो र सबै कुराले उहाँ पुरै फोर भएको थियो र हेर्दाखेरि चाहिँ उहाँको साल नभएर पाठेघर नै बाहिर बच्चा निस्किँदा पाठेघर नै बाहिर निस्किएको रहेछ र त्यो पाठेघरमा पुरै माटो गोबर ढुङ्गाहरू बाहेक अरू केही पनि थिएन त्यसमा पनि कसरी लागेको त भनेर त्यो सोध्न अवस्था पनि थिएन किनभने त्यो महिला चाहिँ बिहोश हुनुहुन्थ्यो जो चाहिँ केी हुनुभएको थियो र उहाँलाई चाहिँ तुरन्त स्लाइनबाट त्यो ग्लुकोजहरू चढाइसकेपछि उहाँलाई अलिकता सामान्य अवस्थामा आएपछि उहाँलाई सोद्धा चाहिँ अब भित्र बस्यो भने रगत धेरै पर्ने रे त्यही भएर साल निस्किदा चाहिँ बाहिर जहाँ चाहिँ गोबरहरू माटोहरू भएको ठाउँमा भयो भने कम रगत फैलिने भएको हुनाले चाहिँ त्यस्तो ठाउँमा बस्नुपर्छ भनेर बाहिर बस्ने जसले गर्दा चाहिँ पुरै ढुङ्गाहरू माटोहरू गोबरहरू चाहिँ पाठीघर भित्र गएको रहेछ र त्यो सफा गर्दा गर्दा रातिको दस बजेदेखि अनि बिहान चार बजेसम्म चाहिँ उहाँले सफा गर्दै जानुभयो त्यो गर्दा पनि सबै आफूसँग भएको चाहिँ निर्मलीकृत सामानहरू जुन गज पिस भन्छ हाम्रो गा कटनहरू त्यो सबै सकिसकेपछि पनि उहाँले पानी तातो पानी माग्नु भयो तातो पानी माग्दा पनि त्यो उहाँले पानी तताएर दिनु भएन र पछि त्यो दिदीले त्यो नर्सले आफैले के गर्नु भयो त पानी तताएर अनि आफ्नो कपडा उहाँलाई कपडा पनि दिनुभएन एउटा प्लास्टिक माग्दा पनि अब त्यो प्लास्टिक चाहिँ गा यो गहुँ धानहरू सुकाउनुहुन्छ त्यसले गर्दा चाहिँ हामी दिँदैनौँ भने जब मैला त्यो मर्ने अवस्थामा छ त्यो एउटा प्लास्टिक चाहिँ गहुँधान सुकाउनुको लागि भन्दा पनि त्यो महिलाभन्दा महत्त्वपूर्ण चाहिँ गा गहुँ सुकाउनु भयो भनेर चाहिँ उहाँले एकदमै त्यो दिदीले चाहिँ तपाईँलाई म फेरि किनेर दिन्छु बरु अहिले दिनुहोस् भनेर त बल्ल उहाँले प्लास्टिक दिनुभयो र त्यसपछि कपडा पनि दिनुभयो होइन अनि कपडा छैन भन्नुभयो र दिदीले आफूले ओढेको सललाई त्यसलाई पकाएर भिजाएर अनि त्यसैले चाहिँ त्यो पाठेघर चाहिँ सफा गर्नुपर्ने अवस्था रहेको थियो त्यहाँ अनि त्यति गरेर त्यो उहाँले चार पाँच घन्टा लगाएर त्यो सबै ठिक पारेर अनि साल पनि निकालेर उहाँलाई चाहिँ एउटा सामान्य अवस्थामा पुर्याउनु भयो र त्यसपछि उहाँलाई बस्नको लागि त्यो स्वास्थ्य कर्मी जो बिचारा साँझदेखि हिँडेर रातभरि काम गरेको छ उहाँले टर्च लाइट नहुँदा आफ्नो मोबाइलको लाइट युज गरेर गर्नुभएको थियो त्यति दुःख गरेर सबै पानी तताउनेदेखि लिएर उहाँलाई स्याहार गर्ने सबै काम गरिसक्दा सब पनि लास्टमा चाहिँ उहाँलाई गाई बाख्राको गोठमा चाहिँ सुत्नको लागि दिनुभएको थियो र ओड़नको लागि केही पनि थिएन त्यति गरेर पनि स्वास्थ्य कर्मीहरूले गरेर काम गर्छ अनि महिलाहरूलाई सेवा दिन्छ र हाम्रो यो छाउपडीको प्रथाको कारणले न स्वास्थ्य कर्मीलाई उहाँहरूले काम गर्न दिनुहुन्छ न आफू पनि त्यो महिलालाई चाहिँ स्वास्थ्य संस्थासम्म लिएर आउनुहुन्छ र त्यसले गर्दा तपाईँहरू आफै बुझ्नुहोस् र मलाई यो भनेको सुन्ने महिला दिदी बहिनी पनि हुनुहुन्छ होला होइन उहाँहरू तपाईँहरू पनि आफूलाई त्यो समस्या पर्छ र परिसकेको पनि हुनसक्छ र अब चाहिँ यस्तो नहोस् भन्नको लागि हाम्रो छाउपडीले गर्दा ठिक छ हामी त्यो त्यो संस्कारबाट हुकेको छौँ एकैचोटि एक सकिँदैन तर पनि महिलालाई मर्नुभन्दा मरिसकेपछि काँधमा हाल्नुभन्दा बरु जिउँदै काँधमा हालेर स्वास्थ्य संस्थासम्म ल्यायो भने सायद यो पाठीघर खस्ने समस्या र यो आमा गर्भवती सुत्केको कारणले मर्ने अवस्था अथवा न शिशु मर्ने अवस्था चाहिँ घट्थ्यो होला त्यसले गर्दा चाहिँ के छ त भन्दा एउटा स्वास्थ्य कर्मीले सेवा दिएन अथवा स्वास्थ्य संस्थामा राम्रो सेवा भएन भन्नुभन्दा पनि हामी आफूले स्वास्थ्य संस्थामा गएर सेवा कति लिएछौ त कति हामीले त्यो ठाउँमा जान सक्या छौँ भन्ने कुरा चाहिँ सबैजनाले बुझ्न जरुरी छ र म तपाईँहरूलाई चाहिँ विनम्र अनुरोध के गर्न चाहन्छु भने चा। तपाईँले जति पनि यो पाठीघर खस्ने जुन समस्या छ अब जुन अहिले भइसक्यो त्यसलाई त हामी रोक्न सक्दैनौँ र यो अहिले जति छ त्यसमा पनि के छ त भन्दाखेरि जति हाम्रो शिविरहरू आउँछ त्यो शिविरहरूमा आइदिनुहोस् सेवा लिनुहोस् होइन देखाउँदैमा केही हुँदैन बिरामी भएपछि त उपचार गर्नको लागि त ठाउँ त्यहाँ नदेखाएर कहाँ देखाउने होइन त्यही भएर सेवा लिन आउनुहोस् हामी अझै पनि तपाईहरूको यो वर्षको लागि हाम्रो जुन ठाउँ ठाउँमा अथवा गाविसमा गर्ने शिविर सकिसके पनि तपाईँहरूले अझै पनि उप क्षेत्रीय अस्पतालमा अथवा जोगबुढा अस्पतालमा विभिन्न हेल्प पोस्टमा गएर तपाईँले आफ्नो समस्याहरू भन्नुभयो भने हामीले तपाईँको समस्यालाई चाहिँ पक्कै पनि आफ्नो हदसम्म आफूले सक्नेसम्म चाहिँ तपाईँहरूलाई चाहिँ सहयोग गर्नेछौँ र सेवा लिनको लागि कन्जुसाइ नगर्नुहोस् र पाठेघर खस्ने अथवा महिला गर्भवती प्रशुती सुत्केरी अवस्थामा जुन स्यावारहरू दिनुपर्ने हो त्यो स्यावारहरू चाहिँ हामीले महिलालाई दिउँ जसको कारणले हाम्रो के छ त एउटा महिला भनेको बच्चा पाउनेदेखि लिएर बच्चा हुर्काउनेदेखि लिएर त्यसको पालन र भरे गएर उसको सबै घरको रेखदेख गर्नेसम्म एउटा महिलाले गर्नुपर्छ त्यही भएर एउटा महिलाको जिन्दगी भनेको त हामी सबैको स्वास्थ्यसँग जोडिएको छ एउटा महिला स्वस्थ भयो भने पुरै परिवार स्वस्थ हुन्छ भन्ने कुरा चाहिँ हामी सबैलाई थाहा नै छ तर पनि हामीले अझै पनि के छ त भन्दाखेरि पुरुष सत्तात्मक देश भएको हुनाले अझै पनि महिलाहरू खुलेर आउन सकेका छैन जसको कारण उनीहरू सेवामा अझै पनि पहुँच पुगेको छैन र दाजुभाइ लाई पनि म के भन्न चाहन्छु भनेपछि उहाँहरूले पनि आफ्नो श्रीमती बहिनी दिदी अथवा जो आमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो पाठेकघर अथवा जुनसुकै पनि महिला सम्बन्धी समस्या छ भने महिला स्वास्थ्य कर्मी सँगै देखाउनुहोस् बरू होइन त्यस्तो के अप्ठ्यारो परे जनस्वास्थ्य छ जनस्वास्थ्यसँग समन्वय गर्नुहोस् र यो समस्यालाई अझै घटाउ पक्कै पनि यहाँले भने जस्तै थुप्रै दुःखद घटनाहरू महिलामाथि चाहिँ भएको चाहिँ छ होइन र फेरि पनि कतिपय महिलाहरूले चाहिँ यस्तो कुराहरूलाई सहेरै बसेका छ र त्यो कुरालाई चाहिँ बाहिर चाहिँ ल्याउन सकेको छैनन् होइन तर अब र यति बेला थुप्रै महिला दिदी हामीलाई सुनिराख्नु भएको छ र ती महिला दिदीबहिनीहरूले आफ्नो जुन यो पाठेघर खस्ने आङ खस्ने समस समस्या छ त्यो समस्याबाट आफूलाई चाहिँ बचाउनका लागि अथवा यो यसको चाहिँ रोकथाम गर्नको लागि चाहिँ के गर्नुपर्ला एउटा महिलाले मात्रै यो समस्या रोक्न अथवा बचाउन सक्दैन यसको लागि उहाँको श्रीमान उहाँको घर परिवार र सामाज सबैले चाहिँ सहयोग गर्नुपर्छ होइन किनभने महिलाले आफूलाई त बचाउन नखोज्ने त कसैले पनि हुँदैन तर त्यसको सहयोग के चाहियो त भन्दाखेरि उहाँलाई सही सहयोग गर्ने उहाँको सहयोगी हात हुनु हुनु र यो बच्नको लागि सबैभन्दा त्यो कारण नै कारण हुन नदिनु नै बच्ने उपाय हो होइन जस्तै अब सानो उमेरमा बिहे नगर्ने बिहाबारी बिस वर्ष पारी भन्छ होइन बिस वर्ष पारि नै बिहा गऱ्यो भने उसको शारीरिक मानसिक सबै अङ्गहरू अथवा उहाँको वृद्धि विकास चाहिँ राम्रोसँग भइसकेको हुन्छ जसले गर्दा यो समस्या कम हुनसक्छ त्यस्तै गरेर गर्भवती सुत्केरी र प्रसुति अवस्थामा चाहिँ भारी कामहरू गर्न नपठाउने अनि उहाँलाई चाहिँ आरामहरूको व्यवस्था गर्ने थप खाने कुराहरू खुवाउने गर्नुभयो भने नि यो समस्या कम हुन सक्छ र अर्को कुरा भनेको प्रसुति हुने बेलामा जब बच्चा पाउने बेलामा चाहिँ दस्य स्वास्थ्य अनि स्वास्थ्य संस्थामै गर्नुभयो भने के हुन्छ लाइन व्यथानबाट बस्छ जसले गर्दा के त स्वास्थ्य कर्मी पनि दक्ष हुन्छन् र उनीहरूले समयमै उहाँलाई चाहिँ व्यवस्थापन गरेर चाहिँ के हुन्छ त भन्दाखेरि उहाँको त्यो पाठीघर खस्ने समस्या कम हुनसक्छ त्यसले गर्दा चाहिँ संस्थागत सुत्केरीलाई नै जोड दिन पर्यो र अर्को कुरा भनेको उहाँहरूलाई चाहिँ सहयोग गर्नको लागि यो छाउपडी प्रथा चाहिँ कम गर्नु पर्यो किनभने यदि चाहिँ अब बच्चा पाएको बेला अथवा गर्भवती बेला धेरै भारी काम गर्यो अनि श्रीमानले पनि अब त्यो बच्चा पाइसकेपछि तुरुन्तै अब सम्पर्कहरू गर्न थाल्यो भने त्यस्तो अवस्था के हुनसक्छ त उहाँको पाठ्यघरको अङ्गहरू उस्तै पनि कमजोर भएको हुन्छ जन त्यस्तो बेला भारी काम गर्यो गरो उठायो पसिलो खाना पुगेन भने अझै खस्ने समस्या हुनसक्छ त्यही भएर गर्भवती सुत्केरी र पर्सुती अवस्थामा चाहिँ एकदम आराम दिनु पर्यो स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनु पर्यो र बच्चा पाउने उमेर चाहिँ कम्तीमा पनि के त भन्दाखेरि बिस पाउनु पर्यो र दुईटा बच्चाको अन्तर कम्ती यहाँ दुई तिन वर्ष चाहिँ राख्नै पर्यो किनभने वर्ष नै बच्चा पायो भने त्यसले पनि के हुन्छ त आङ हुन पाउँदैन जसले गर्दा के हुन्छ त यो चाहिँ बच खस्ने समस्या हुन्छ र सुत्केरी अवस्थामा खाली दाल भात मात्रै खुवाएर हुन त्यसको अब जति सकिन्छ हामी चा, सबै चाहिँ धनी भने नेपालमा धनी त कोही पनि छैन होइन तर आफ्नो क्षमताले भ्याएसम्म र आफ्नो घरमै भएको सामान स्रोत साधनलाई चाहिँ प्रयोग गरेर उहाँलाई सकेसम्म थपआहार चाहिँ व्यवस्था चाहिँ गर्नु जसले गर्दा चाहिँ के हुन्छ त उहाँलाई पाठेघर खस्ने समस्या चाहिँ कम हुन सक्छ र अनि यदि के भन्छन् पाठेघर खस्ने समस्या भइहाल्यो अप्ठ्यारो भइहाल्यो भने त्यस्तो बेलामा पनि उहाँहरूले चाहिँ नलुकाइकन स्वास्थ्य संस्थामा चाहिँ उपचारको लागि आउनु पर्यो त्यसमा अलिक कम नै खसेको छ अनि त्यस्तो अवस्थामा चाहिँ हामी कसरतहरू सिकाउँछौँ र कसरतको माध्यमबाट पनि आङ गर्न सकिन्छ त्यो पनि हामी स्वास्थ्य कर्मीले सिकाइदिनुहुन्छ त्यसपछि अर्को भनेको रिङ प्रेसरी रिङ प्रेसरी भनेको एउटा चुनी जस्तो हुन्छ जुन चाहिँ के भन्छ हामी पाठेघरमालाई चाहिँ आफ्नो ठाउँमा राख्नको लागि यो नाङ्गोबाट भित्र छिराइदिन्छौँ र यो चाहिँ हामी तिन तिन महिनामा फेर्नको लागि बोलाउँछौँ र अर्को भनेको यदि यो दुइटा कुरा भएन कसरत गरेर पनि भएन रिंग प्रेसर राखे पनि भएन भने त्यसपछि गर्ने भनेको अपरेसन हो र अपरेशनको लागि चाहिँ हाम्रो यो खसिसकेको महिलाहरूको लागि निशुल्क अपरेसन हुन्छ र यो चाहिँ अब सधैँ भइराख्दैन कहिले कहिले अब अरू ठुलो ठाउँमा त सधैँ हुन्छ काठमाडौँ नेपालगञ्ज भने यहाँ चाहिँ के त अब वर्षमा एकचोटि अब यो निशुल्क शिविर चलाउँछ त्यो बेला चाहिँ हामी अपरेसनको सेवा पनि दिन्छौँ र त्यो सबै सेवाहरू लिनको लागि चाहिँ महिलाहरू खुलेर आउनु पर्यो र अन्त्यमा हाम्रो स्वास्थ्य कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई के सन्देश दिन चाहनुहुन्छ आफ्नो तर्फबाट म सम्पूर्ण श्रोताजीहरूमा चाहिँ हाम्रो यो कार्यक्रम सुरक्षित मातृत्व सम्बन्धी अथवा चाहिँ यो पाठेघर खस्ने समस्या सुनिदिनु भएकोमा एकदमै धेरै धन्यवाद दिन चाहन्छु र यो सुन्ने मात्रै होइन सुनिसकेपछि तपाईँहरूले यदि यो महिलाहरूलाई चाहिँ अलिकता उहाँलाई महत्व दिनुहोस् र पाठेघर खस्ने समस्या भनेको यही गर्भती सुत्केरी र पशुति अवस्थामा चाहिँ बढ़ी समस्या अब अथवा चाहिँ गाह्रो अप्ठ्यारो परेर गरौँको कामहरू गरेर भएको हुनाले उहाँलाई चाहिँ सहयोग गर्नुहोस् र गर्भवती सुत्केरी र पर्सुति अवस्थामा महिलाहरूलाई चाहिँ आरामको र षणको पनि व्यवस्था गरिदिनुहोस् र पाठ घर खस्ने समस्या भइहाल्यो भने पनि तपाईँहरू चाहिँ तुरन्त समयमै स्वास्थ्य संस्थामा आउनुहोस् जसको कारणले तपाईँलाई पछि गएर त्यो जटिलतासम्म पुग्न नपरोस् समयमै समय उपचार होस् भन्ने म चाहन्छु र तपाईँहरू सबैजनाले चाहिँ स्वास्थ्य संस्थामा एकपल्ट आफूलाई त्यस्तो समस्या भयो भने त्यहाँको महिला स्वास्थ्य कर्मीसँग चाहिँ भेट गरेर आफ्नो समस्याहरू राख्न सक्नुहुन्छ चा। जुन चाहिँ उहाँहरूले गोपनीयताका साथ चाहिँ त्यो सेवा चाहिँ दिन सक्नुहुन्छ यही भन्न चाहन्छु धन्यवाद यहाँलाई धेरै धेरै धन्यवाद आफ्नो व्यस्तताको समयको पनि आएर हामीसँग आज महिलाहरूको पाठेकर खस्ने समस्या सम्बन्धी कुरा गरिदिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद तपाईँलाई पनि धेरै धन्यवाद किनभने चाहिँ मलाई पनि आफ्नो यहाँ ड्रावासी अथवा हाम्रो दिदीबहिनीहरूसँग चाहिँ मैले आफ्नो थाहा भएको आफूले भोगेको कुराहरू भन्ने मौका पाएँ त्यसको लागि तपाईँलाई पनि धेरै धन्यवाद र यसै गरेर तपाईँहरूलाई अरू समस्या पनि कुनै महिला दिदी छ भने उहाँहरूले सिधै गरे जिल्ला स्वास्थ्य कार्यालय ड्रामा चाहिँ मलाई आएर पनि भेट्न सक्नुहुन्छ र उहाँलाई चाहिँ मैले त्यो समस्या समाधानको लागि सहजीकरण चाहिँ गर्न सक्छु श्रोता तपाईँले भर्खरै मात्र रेडियो खोल्नु भएको कुराकानी प्रस्तुत गर्दा अघि सोही विषयमा एक जानकारी दिएका थियौ यो हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौ पाठ्यघरलाई यसका वरिपरिका मांग र तन्तुहरूको मदतले आफ्नो स्थानमा अडाइराखेको हुन्छ विभिन्न कारणहरूले सो मांस पेसी र तन्तुहरू हुन गई पाठेगर आफ्नो ठाउमा अडिन नसकी तल झर्न पुग्छ र कुनै कुनै अवस्थामा सिङ्गै र कुनै अवस्थामा यसको केही भाग हेनीसम्म वा त्योभन्दा बाहिर निस्किएको अवस्थालाई पाठेघर वा आङ समस्या भनिन्छ आङ समस्या नेपालको पहाडी जिल्लाहरूमा एकदमै धेरै पाइएको छ तर यसलाई कम गर्नको लागि महिला स्वयंले लाज नमानी तुरन्त स्वास्थ्य संस्थामा गई सेवा र सल्लाह लिन अत्यन्तै जरुरी छ आजको कार्यक्रमबाट तपाईँ श्रोताले केही न के त ज्ञान आर्जन गर्नुभयो होला भन्ने आशा लिएका छौ हामी आगामी श्रृङ्खलामा नयाँ विषयवस्तु सहित आउने नै छौँ तर त्योभन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम हाम्रो स्वास्थ्य सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ हवस् त श्रोता आजको लागि प्राविधिक मित्र आशिषलाई धन्यवाद अनि तपाईँ श्रोतालाई विशेष धन्यवाद कार्यक्रम प्रस्तुता म वीरेन्द्र जयरू विदा हुन्छु अर्को साता फेरि भेटौला नमस्कार